पाउजू पाउजू अखाले जाने चम चम चम चम गाजलु अखाले खाले जानसके र तिमले पाउज बजाउ गाजल अखारे बस्के के भए गलती वो नजर को हो, तिम्रो त्यो अघर लेत नहीं काटना मल सार ही गारो हो गलती वो नजर को तिम्रो त्यो अघर लेत नहीं काटना मल सार ही गारो हो पल पल पल पल तीन जिया हेरदा खाले रहेर दा हात को त्यो बाला देउ जो बन्दै जाला बेलैमा हामी सँगै माया ग साना हातको त्यो बाला देउजोन अन्तै जाला बेलैमा हामीसँगै माया गासाना साना पल पल, पल, पल, पल पाउजु बजाउँदा गाजालु अखाले जाने बस्केर हेर्दा बुतु tomro dehera itle garo garo bazaro bazaro tomro dehera itle tam tam tam tam timle gajalo akale jare pal pal timle gajalo akale